प्राविधिक साथी शश्येन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत श्रुति सम्भेकको आजको श्रृंखलामा हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं हामीले यो उपन्यास गएको छ तेस्रो श्रृंखला वाचन तपाईँलाई पृष्ठ सड़चालिसको शुरूआतसम्म सुनाएका थियौं पहिलो पटक विक्रम सम्भ 2040 हजार चालिस सालमा प्रकाशन भएको थियो र 2040 हजार चालिस सालकै मोदन पुरस्कार पनि प्राप्त गरेको कृति हो त्यसदेखि यता आठ संस्करणसम्म प्रकाशन भइसकेको छ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितले तराईको आञ्चलिकतालाई समेट अब अलिखितको चौथो श्रृंखला वाचन शुरू गरौं पृष्ठ सडचालिसको शुरूआतबाट त्यहाँ प्राप्त हुने जति वस्तु सबै स्त्रीसित सम्बन्ध राख्ने किसिमका हुन्थे यो संै होला तापनि हो पैसा भन्ने एउटा कुरामा भयो भने यो नियम लागू गर्न मिल्दैनथ्यो त्यो कुनै पुरूषको कुर्ता गन्जीको मैलो खल्तीबाट झरेको पनि हुन सक्थ्यो तर त्यसले यो प्रमाणित हुँदैन पैसा स्त्रीको हुन सक्दैन धेरै सम्भव थियो पहेँलो रंगमा रंगिएको धोती बेरेका तिनीहरू कम्बरमा पैसा बटारेर झाङमा पल्टिँदा होलान् अनि जसरी तिनीहरूको लहटी चुरा फुट्दो टिका वा धागो अलग्ग हुँदो त्यसै गरी सम्भव थियो हतारमा धोती पनि फुस्किँदो अथवा चोलोको ट्याङ्क लगाउँदा धोतीको होस् नरहँदो अनि धोती फुस्केर अर्को पटक कम्बर परी स्थापित हुँदा अघि चुरेको पैसा कतै गुडेर धुलो वा घाँसमनतिर विश्राम गर्न थालोस् ती आइमाईहरू कुनै किसिमको लज्जा र अत्यासमा आफ्नो गाउँतिर हिँड्थे छिट्टे घर पुग्न शक्यसम हतारय को क्षतिपूर्ति खोजते जंगल में एटा अर्क वस्तु सदै अनिवार्य रूप में देखिथ्यो जहांसम एक दिन वस्तु त्या कत नदे मैं सोचे थे पहाड़ भित्र पस्य कि वस्तु क्ने गाई जो सब तैं चली रहन्थ गाय को संख्या निश्चित थे तर एक भाग कम पक्क होता लग्द्योग गाई प्राचीन युग देखिनेपाइक समय को गलती थ्रम को भित्रो साटो बाहर छूटे उत्खनन हम एक पटक थाल्स अंगुरमा ने व्याख्या अंगुर को दुई समूह बनाने मजदूर बांधने उत्तर तीर को मउंटमा मां अंगुर आप संहलो अर्क दक्षिण तीरको आपू पशी को प्रौढ़ नंबर दुईला उसके सुमपियो जो निस्संदेह वाघ्ले नाघ्ले कने कुछ बखत अपना स्त्रोत्र ज्ञान और बहस दुबई में भर देखा पर्थ्यो तैपिन एट दुब् पतलो प्रौड़ तो थी भन्ने शंका कस तीन का तुलना में अर निके जूनियर थे अति कर्मठता देखि भरी सकती जोगिये बस्ना कल्याण मंद थे अंगुरमान स्पट दिखाऊ भग्लेजी तपेरब खे जान हरिजेन्टल रटिकल दुबे किसिमे खन्दाखे ले ब्रेड रिन्हें डायमेंशन विचार कर तीन ठट्टा गये कि गंभीर थी पत्तो पाइन स्वर्गीय आंसटाइनस गणबहादुर थापाले जवाफ दियो जुन निस्कन्देह थट्टाको दृष्टिले उसलाई एउटा व्यक्तित्व दिलाउने खालको ठहरिन्थ्यो काम थालियो धागो किला आदि बाँधि जमिन सफा गर्नु पर्यो अब हेर्दाखेरि धागो आदिले गर्दा त्यहाँको सतह विभिन्न खानाहरूमा बाँडिएको थियो खानाहरू निकै नापका साथ बनाइएका थिए दुई थुम्काहरूमा काम गर्ने तरिकामा केही भिन्नता अवश्य देखे सोधेपछि अंगुरमानले बतायो काममा केही भिन्नता हुनु यस कुरामाथि निर्भर गर्छ तिमी उत्खन गरेर के निस्किन्छ भन्ने आशा गर्दछौ आशा पहिले कसरी गर्न सकिन्छ मैले प्रश्न गरे जुन पनि आशा पहिले न त गरिन्छ ऋषिले जवाफ दियो जुन कुरो पहिले नगरिस् त्यो आशा कसरी हुन्छ केही आधार केही अड्कलका साथ हामी यस्तो आशा गर्दछौ अनुभवले यसको क्षमता दिन्छ त्यसमा असफल भयो भने फेरि नयाँ अनुभव दिन्छ अगरमानले शान्त भएर जवाफ दियो आफ्नो विषय र विचारमा उपपोक्त थियो यसमा कुनै सन्देह गर्ने ठाउँ थिएन यसरी म दुवैतिर हेर्दै जिज्ञासा गर्दै स्पष्ट र सन्दिग्ध हुँदै खुबथाले पहिलो दिन हामीले बीसजना मजदूर फेला पार्यो दुवैतिर दस दसजना बाढ़िए 10 दश कोदालाहरू मचिएर एकनाशसित जमिन फोर्न थाले कोदालाको आवाजले एकदम थाहा हुन सक्छ जमिन कस्तो छ जस्तो माती -माती दस, दस आवाज भएको पानी लाग्ने तर माथि सुकेको खेत मुनतिरबाट नरम हुन्छ भने त्यसमा खन्दा कोदालोबाट निस्केको धस्को आवाज धारको लहै लैमा आदि कोदालो जमिन धस्दै गएको आवाज हो हिलो छ भने कुनै खास आवाज हुँदैन पानी छ भने ढुङ्गाको बहना खियाए जस्तो आवाज निस्कन्छ अमी काम था जस्तु पर्ती वर्षौदी नजिस्का जग्गा सब धंग धंग आवाज निस्को जुन गांजी को जमीनस कोदालो टकर को आवाज थी केवल सतह में जुझ् सकि कि क्योंकि कोदाला को दार के शताब्दी देखी खात लगे मटो चीर्ण निके संघर्ष करी कोला बहार होन्थ तरह ज्यादा कम काट माटो होइन त्यहाँ समय खात लागेर बसेको थियो कंक्रिट नै कंक्रिट ओछ्याएर समयलाई काट्न खन्न गारे गाह्रै हुन्छ त्यसले गर्भमा अनेक ठोक लुकाएको स्तूपको रूप धारण गरेको छ भने एक्कासी गणपत भाइको कोदालाको सल्कदो धार जमिन भित्रको कुनै ढुङ्गोसित ठक्कर खायो गणपत वृद्ध र अलिक खोकुलो गरी बीड समाहन सक्ने हातमा बीडसँगै एउटा कम्पन आयो का छेउको कोदाले सोध्यो रोडा ह गणपत भन्यो र माटो उदिनेर हेर्यो के पुएको रहेछ एउटा ढुङ्गो थियो यो टक्करमा कोदालाको धारेक ठाउँबाट अलिक दोब्रिए छ गनपत बसेर खैनी मल्न थाल्यो अंगुरमान कतै बसेर रहेको रहे थियो दगुर्दै आयो कोदालाको आवाज उसले पनि सुनेको थियो कोदालो मच्याउँदा यस्तो आवाज त बराबर भइरहने हो तर अहिलेको आवाज अलि अस्वाभाविकै थियो त्यसकारण अंगुरमान सुहाँ सुहाँ गर्दै र आश्वान्वित हुँदै त्यहाँ आइपुग्यो तर अंगुरमानले जब ढुङ्गो उखेलेर हेर्यो त्यसको उत्साह बादल झैं कालो भयो जसलाई ऊ झटारो हिर्काएर बर्षाउन पनि सक्दैन त्यो त एउटा साधारण रंग रोगनको अलिक ठूलो तर एकदम घटिया किसिमको ढुङ्गो रहेछ उसले भन्यो जस्तो आवाज सुनिएको थियो तर एकदम घटिया किसिमको ढुङ्गो रहेछ जस्तो आवाज सुनिएको थियो त्यसअनुसार यसमा केही त विशेषता हुनुपर्ने तर यति साधारण र विशेषता रहित ढुङ्गो मैले आफ्नो जीवनमा देखेको थिएँ बाल्यकालमा समेत किनभने मलाई बाल्यकालमा पनि ढुङ्गाहरूसित मोह थियो म किसिम किसिमका ढुङ्गा जम्मा पार्थे जुन मसित अझसम्म छँदैछन् अब के गर्नुहुन्छ ती ढुङ्गाहरू तपाईँ मैले सोधेँ आफ्ना छोराछोरीलाई दिएर जान्छु अंगुरमानले भन्यो अलिकति निश्वास आदिको क्रिया पनि त्यसमा सामेल भए म भन्न सक्दिन केही ढुंगा मैले आफ्नो पिताजीबाट पनि प्राप्त गरेको थिएँ उहाँ तिनलाई शालिग्राम भन्ने गर्नुहुन्थ्यो उहाँ घण्टा दुई घण्टा तिनको पूजा गरेर मात्र हामीसँग बोल्नुहुन्थ्यो तर मर्दाखेरि उहाँको गरिबी मरेन कति उहाँसित अघि भएको एउटा घरसमेत थिएन केवल तिनै शालिग्रामहरू थिए तपाईँ आफू पूजा गर्नुहुन्छ कि गर्नुहुन्न केहीलाई गर्छु पछि थाहा भयो तीन मध्ये सबै शालिग्राम थिएनन् बुबा सबै काला ढुङ्गालाई शालिग्राम भन्नुहुन्थ्यो जुन उहाँको समय बर्बाद गरिदिने गर्थ्यो र एउटा बेकारको वस्तु अगाडि प्रभु मेरो दुःख हरण गरेर पापनाश गर पाप मोक्ष देऊ भनेर घण्टौ हात जोड्ने हास्यास्पद अभिनय बुबाबाट गराउने गर्थे ऋषिले सोध्य गर्ने चाहिँ वास्तविक शालिग्राम हुन् भन्ने प्रमाण छ जसले तपाईँ हास्यास्पद भन्नुहुन्न अंगुरमानले भन्यो त्यस्तो त होइन तर प्रमाण यत्तिकै हुन्छ कि ती वास्तविक चालिग्राम हुनु भन्ने लाग्दछ अंगुरमान माथिको तर्फ दिँदा गम्भीर थियो तर मलाई हाँसो उठ्यो कति रमाइलो कुरो उसको के प्रमाण छ भने प्रमाण छ जस्तो लाग्दछ चालीग्रामसित कुनै जीवन दर्शन टाँचिएको होला उसको टी पोजा ऋषिले भन्यो एउटा पुरातात्विक मान्छेमा होइन ढुंगामा बढ़ी रूचि हुन्छ मान्छेमा भए पनि हाड़ कंकालको रूप लिएपछि मात्र हुन्छ भन्छन् तपाईँको सालिग्राम दर्शन वा ढुंगा प्रेम अथवा अगी ढुङ्गालाई चोट लागेको ध्वनि छुनेर आत्मदिया आउनु त्यही पुरातात्विक विशेषता होइन अंगुरमान त्यसको उत्तरमा सम्झाउने किसिमले बोल्न थाल्यो कहिले काही खाव्य परेर अलिकति खण्ड पनि कुनै महत्वपूर्ण वस्तु फेला पर्न सक्छ र त्यस्तै आवाज सुन्दा एउटा पुरातत्वविद झस्केन भने उसको पुरातत्वविद हुनु नै सन्दिग्ध हुँदैन त्यसपछि हाम्रो काम निर्वाध गतिले चलिरह्यो दोस्रो दिन तेस्रो दिन चौथो दिन अनि कैयौं दिन पाँचौं छैठौं दिन कर्णबहादुरको कपाल दोक्न थाल्यो खास अचानक पनि होइन केटाकेटीदेखि नै उसको यो रोग थियो भनिन्छ पहिले पहिले उसले टाउ तन्किन थालेपछि बिहोसै हुने गर्थ्यो बिहोसपछि ऊ अनेक अनेक स्वप्न देख्ने गर्थ्यो ऊ उडिरहेको छ ऊ भीमसेन बनेको छ ठूलो फुटबलर बनेको छ र ओलम्पिक खेलमा एकलै एकका विरूद्ध एघार गोल गरेको छ नेपाललाई विश्वकप तीन पटक दिलाइसकेको छ दुईटा गुणामाथि पालैपालो भकण्डो उफार्दै गोलपोस्टसम्म पुगेको छ कुछ कसैले खोज्न पनि सक्दैन सबभन्दा बढ़ी सपना कर्णबहादुर फुटबल सम्बन्धी देख्ने गर्थ्यो यो जम्मै आधा घण्टा पैंतालिस मिनटभित्रमा घटिसक्थ्यो आधा घण्टा पैंतालिस मिनटपछि ऊ सम्पूर्ण स्वप्नदेखि निष्प्रिय र न्यास्रो भएर भ्युजिन्थ्यो त्यस्तो हुँदैन तर उत्करणको पाँचौँ छैठौं दिन जब कर्णबहादुरलाई कपाल दुख्न थाल्यो सबैले ठाने यो तेई रोग बल्झेको हुनसक्छ हामी टुम्टहरूमा पानी र साथमा केही खानेकुराहरू लग्ने गर्थ्यौं कर्णबहादुरले चमहिनाको वास्ता गरेन एउटा टुम्बलेट उचालेर आधीभन्दा बढी पानी रित्यागेर गयो म एकछिन सुत्न चाहन्छु उसले भन्यो उसित दुई चारजना गाउँलेहरू पनि गयो पहिला दिनदेखि नै गाउँलेहरू हाम्रो यो रमिता हेर्न आउँथे सुरु सुरुमा त एउटा व्यापक भिडले हामीलाई घेर्ने गर्थ्यो जिमदार पनि एक दिन आएका थिए अब त त्यो भीड़ छिमलिन्दा छिमलिँदा एउटा ठुटो अर्थात नगण्ने मात्र बाँकी थियो भने त्यही घटेको भीड़बाट दुई तीनजना कर्णबहादुरसँग गएका थिए साँझ हामी फर्कन्द बत्ती बलिसकेको थियो लालटिनको उही धुवाग्रस्त उज्यालोमा कर्णबहादुर त्यही लालटिनको चिनजै अनुहार साथमा लिएर पल्टेको थियो पढ्नलाई त्यस्तो देख्नु आफैमा अनौठो थियो जति चुटकिलाहरू उसलाई कण्ठ थियो त्यसले त त्यसले पनि उसको अनुहारमा काउकती झर्नुपर्ने अब कहिले कहाँ क्लान्त भ्रान्त एउटा पीड़ित कविता पढ्न सकिन्थे <laughs> कुनै कुनै पेन्टिङमा हुन्छ एउटा उदास पहेँलो र सूर्य बर्खर निभि साँझको रंगलाई उतारिएको छ चारित एउटा ओकोहो र भरिएको र झण्डै झण्डै मृत्युकै आकार प्रकार उमेर र काठको एउटा झिनो पारदर्शी पहेँलोपन त्यसमा दर्शाइने प्रत्येक पदार्थमा ओर्लेको हुन्छ रूख घर पहाड़ खोला पोखरी समुद्र अथवा कुनै पर्खिरहेकी केटी सबैमा सम्पूर्ण चित्रतै पहेँलो पनामा सोपिएको हुन्छ अहिले लाग्दथ्यो कर्णबहादुरले त्यस्तै एउटा सिंगो चित्रलाई झेकेर अनुहारमा जथाभावी टागेको छ ऊ खान पनि गएन त्यस दिनदेखि प्राय दिनदिनै ऊ छिटो फर्किन थाल्यो फर्किनु अघि ऊ पहिले जस्तै आधा टुब्लेट पानी घाँटीमा खनाउँथ्यो अनि सुत्न जान्छु भनेर हिँड्थ्यो बेलुती हामी फर्किँदा उसको उही अनुहार भेटिन्थ्यो उसको सम्पूर्ण कार्य हामीलाई कण्ट हुन थाल्यो एउटा कुराले हामीलाई आश्चर्य दिएको थियो त्यस्तो भएर पनि कणबहादुरले कहिल्यै कुनै प्रकारको औषधिको माग गरेन बरू अंगुरमानले सोद्धा केही नबोलेर वा केही इत्तमासले तमासले बोलेर सधैँ टार्ने गर्थ्यो धेरै दिन बितेपछि हामीलाई थाहा भयो कर्णबहादुरलाई औषधिको आवश्यकता थिएन ऊ कुनै अन्य रोगले पीडित रहेछ कण्डबहादुर जहाँ जान्थ्यो त्यो एउटा थारूको घर थियो मंकल खाँ अर्थात मंगल खाँ थारू हातमा सधैँ नरिवलको हुक्का लिएर हिँड्थ्यो हाँस पाल्थ्यो र आफ्ना दुइटी तरूनी छोरीलाई विदा गरेर कसरी पठाउने भन्ने फिक्ीले दुब्लो हुने गर्थ्यो ऊ आफू त अब निकै बुढो भइसकेको थियो तर उसका माइला साइला र कान्छा छोराहरू बलिया बांगा देखिन्थ्यो जेठो चाहिँ छोरो त करिब करिब मंगल खाँ जतिकै वृद्ध देखिन्थ्यो पन्द सोह्र वर्षभन्दा बढी अन्तर बाबु बीच थिएन होला सम्मन खाना बाबु जस्तै आफ्ना छोरी र बहिनीहरू विदा गराउन नपाएर दिन कपाल खुलाउँदै थियो बाबु छोरामा एउटा अन्तर अवश्य देखिन्थ्यो सम्मन खाँको हातमा हुक्का होइन तारा जस्तै आकारको सन बेर्न बनाइएको काठको एउटा चारचुच्चे कतुवा हुने गर्थ्यो र काकी मन्दिर एक मुस्रो सन च्यापिएको हुन्थ्यो जसका सहायताले सनको डोरी बाँट्ने मनसायले ऊ कतुवा घुमाइरहन्थ्यो र बहिनी छोरीको ससुराली तर्फका निर्दयताको कथा सुनाइरहन्थ्यो यिन मध्ये जयकलिया मंगल खाँकी नातिनी थिए बाँकी दुई छोरी थिए तिरैजना घाँस काट्न जान्थे धुम्रपान गर्थ्यो र समा चकियादेखि लिएर रोपाई र बिएका गाली गीत पनि तिनीहरू अनवरत रूपमा गाउन सक्थे कणबहादुरलाई खुवाउने काम तिनीहरू नै गर्थे जसले गर्दा उसको रूचि अलिक उभो नै लागेको हुन्थ्यो ऊ भात त जति खान्थ्यो त्यति खाने नै गर्थ्यो तर चाटचुट पार्ने काम चाहिँ आँखाले गर्थ्यो त्यसमाथि तिनीहरू चोरो लगाउँदैनथे केवल एउटा सबको हुन्थ्यो जुन यताउति सरिरहन्थ्यो बिस्तारै ऊ तिनीहरूसित आँखाका साथ हात पनि मिलाउन थाले हत्केलाले देख्थ्यो कि आँखाले छुन्थ्यो यो थाहा छैन यस्ता क्षण मौसममा कर्णबहादुरलाई कुनै पनि दोबाछेको उपस्थिति खतरनाक लाग्दो उसले कुनै दिन रजकल्यालाई भन्यो ए मेरो कोठामा आएन दिउँसो रजकलियाली जेसुके भाषा बोले पर कर्णबहादुर ने बुझ रजकलिया उसले उसके दस रूपया को नोट नहीं दिया ते हम उत्खनन को पांच छठौ दिन थियो। जब कर्णबहादुर था दिन पचे आपनो क्रोनिक रोग को समझना भारतीय क्रो अर्थ में धीरे दिन पच्चीस पैलोपटक उसको शीर में प्रवेश कर त्यसपछि उसले लस्कल्यालाई भन्यो त्यसपछि जयकल्यालाई भन्यो म कहाँ आइज ऊ बराबर नोट दिने गर्थ्यो तिनीहरू बरोबर दिउँसाउने गर्थ्यो त्यसकारण ऊ औषधिप्रति व्यवस्था देखाउँथ्यो किनभने ऊ स्वयं नै निको हुन चाहँदैनथे हामीले यो थाहा पाएपछि के थाहा पायौँ भने ऊ टाउको दुखनाले पीड़ित हुने रहेछ कुनै अर्कै व्याधिले दिनदिने दुखी हुँदै जाँदो रहेछ त्यो के भने हामी शनिबार प्रायः काम गर्दैनथ्यौं विदाको मू हुन्थ्यो काम तापिन्थ्यो रक्षित हो र जथाभावी हाँसो र भावुकताका कुराहरू छासमिस किसिमले एउटै हुमा भरेर खाइन्थ्यो हामीले काठमाडौँबाट जुन रक्सी ल्याएका थियौं त्यो तुरन्तै सखाब भएको थियो अब कि त ताडीवाला ताडी गाग्रोमा भरेर हामीलाई इच्छा भोजन गराउन आउँथ्यो कि मदुरी भट्टीबाट कुनै मान्छे गएर ठर्रा भए पनि तात लिएर आउँथ्यो महवाको रूख धेरैले देखेका थिएनन् ठर खाएपछि हेर्न गए जर्खरिएको आकर्षण रहित रूख बिग्रिएको भोर्लाको पात जस्तो सानो पात राति रूखमणि भूत लाग्छ भन्ने आशंका किम्वदन्ती संक्षेपमा यही थियो मौवाको वृत्तान्त हो त्यसको फल भने ज्यादै कल्क लाउँदो गुलियो र कुनै मानेमा सुगन्धित भन्यो रुखसँग कुनै मेल छैन शीतसितै मौवाका जाग्रीलाई फलहरू टपटपी रुख चारैतिर झरिरहेका हुन्थ्यो रस्तार र प्राकृतिक त्यस्तो मौवाबाट बन्ने रक्सीको नाउँ हुन्थ्यो थरख जस्तो फल छैन फल जस्तो त्यसको अर्क छैन एक दिन कर्णबहादुर ऋषिरामलाई कुनै भट्टीको पछितिर लगेर रक्सी बनाइसके पछिको मौवाको थुप्रो देखाइदियो ऋषि दुर्गन्ध र दिगमिगले गर्दा त्यहाँबाट हटिसकेपछि पनि धेरै बेरसम्म रूमाले नाक छोपिरहे मौवाको सेतो सेतो हरियोपन मिचेको त्यस्तो फल ढाडिएर चुस्किएर छोक्रा भएर रंगमा चियाकै छोक्रा जस्तो देखिन्थ्यो तर चिया देखेपछि चियाको छोक्रा त्यति लाग्दैन जति मौवा देखेपछि त्यसको छोक्रा विवच्छ लाग्दैनथ्यो एउटा असह्य दुर्गन्ध जुन त्यसको ठर्रामा समेत हुँदैन जसपछि मान्छे विहोश हुन रोजाओस् मौवामा भूत चुरैन बस्छ यो कुरा बुढा पुराना बीच पनि प्रचलित थियो अब केटाकेटी पनि जान्दछन् त्यही मौवा मन्त्री र हाम्रो नायक कर्णबहादुर कहिलेकाहीँ जयकल्याका साथ विश्राम गर्ने गर्थ्यो जयकल्या एकदम काथर थिए तर भूतको भय भगाउनका लागि कर्णले केही अतिरिक्त द्रव्य खर्च गर्नु थियो जुन ऊ नोट होइन खुद्रा सिक्काहरूको रूपमा खल्तीमा बजार हिँड्थ्यो जयकल्याको मनबाट भूतको त्रास तै पनि गएन तर उसलाई त्यो अतिरिक्त रेजकी एकैछिन आँट गरेर आँखा चिम्लेपछि पर्याप्त उपयोगी देखिन थाल्थ्यो रसकल्या र लजकलिया उसले खल्तीमा कुनै किसिमको खुद्र लिएर हिड्न पर्दैन थियो किनभने तिनीहरूसँग ऊ अपेक्षाकृत निरापद अर्थात् भूतप्रेतको बसोबास नभएका एकान्तहरूमा भेटमा ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको भाषण सुनिरहनु भएको छ मंगल खाँ वा खाँको छेउमा एउटा अर्को फुसको घर थियो शंकर राउतको शंकर राउत र विष्ण राउतको दुईजना दाई भाइ छोराहरू खेतमा काम गर्न सक्ने भइसकेका छन् विशेष गरी शंकर राउतका उसको एउटा छोरी गौना सौना भएर बिदा भइसके थिए केही दिनमा नातिको मुख हेर्न पाइने आशाले ऊ बरोबर सम्धि गएर छोरीको हालचाल बुझेर आउँथ्यो शंकरकी स्वास्नीका छेउतिरबाट तल र माथिका दुईटा दाँत फोकलिसकेका छन् तर विशुन राउत कि अहिले निकै समयसम्म तरू नै रहन्छे भनेर अडतल काट्न सकिन्छ कुनै अन्य जीवशास्त्रीय दुर्घटना घटेन भने घरमा एउटी भान्जी थिुलुवा लोमेले छाड़िदिएको थियो तर किन छाडेको फुलुवालाई देखेर यो कसैले भन्न सक्दैन गाउँका लागि नसुहाउने गरी राम्री देवकोटाले देखेका भए अर्को चारू लेख्थे कि फुलुवा नै भनेर लेख्थे वास्तवमा कर्णबहादुरको आधा कपाल दिनदिनै उही समयमा माथिको कुनै नाउँले गर्दा होइन अप्राप्य फुलवाको रूपले गर्दा दुख्थ्यो ऊ दिनदिनै कपाल दुखाउँथ्यो मध्याहमा आधा टुम्लेट पानी मुखमा ओह्राल्थ्यो र दुब्लाउने गर्दथ्यो कुन आस्थामा भने फुलवा मान्छे तर फुलवा भने हाँसती मात्र मान्दिनथे आइजना फुलवा मेरो कोठामा है न किन डर लागेला के डर धेरै नोट दिन्छु हुन्न नचाहि नोट अमरा नचाहिए पनि भोलि आउनै पर्छ म कुरिरहन्छु यही कुर्न भनेर कर्णबहादुरले कपाल पार्यो दारी पाल्यो अनि रोप पाल्यो अंगुरमानले एक दिन ट्याब्लेट दियो यो खाऊ सधैँ रोग पाल्नु हुँदैन अर्थात फिल्डबाट भाग्नु हुँदैन तर कर्णबहादुरलाई सिटामोल होइन फुलवा चाहिन्थ्यो किनभने साढे तीन हातकी फुलवा र सानो सिटामोलमा कुनै समानता थिएन कर्णले निकै पैसा उदारतापूर्वक खर्च गरिसकेको थियो सायद साठी भन्दा बाँच्थेर ऊ अझै दानवीर बन्ने आकांक्षा राख्दथ्यो तर जयकल्या र फुलवालाई मनाइदिने कुरा सुन्दा अलिक मुख नबिगार्ने होइन तर कर्णबहादुरले छरेका अतिरिक्त सुकी मोहरले गर्दा फेरि कायुयो सायुले कोरेर बिग्रेको मुक्स पार्थे तिनटाका कर्णबहादुर यति सौन्दर्य शास्त्री भएको थियो ऊ फुलवाको रूपका लागि दिन दिन कहिलेकाहीँ त रात, रात पनि एक एक नवीन उपमा खोजिरहन्थ्यो यसको हास्यास्पद पक्ष तब प्रकट हुन्थ्यो जब ऊ ती उपमाहरूमध्ये कुनै कुनै फुलवालाई पनि बताइदिने गर्थ्यो अनि फुलवा नेपाली भाषा र आफ्नो रूप दुवैसित त्यति घनिष्ठता नभएकाले त्यस्तो बखत कवित्वहीन भनेर उभिन्थे बिचरा कर्णबहादुर न कवित्व फूलवा क्लैली में आईरकी थे बसर आप असफलता जिनकाठी कस दौड़ लगा हम उसके सोचे फूलवाला अंतिम पटक प्रभावित करने प्रयास करो बुद्धि भयी का उपमा खोजन बंद कर दिशा उपमह यथार्थ में फूलवा को रूप काग खोजने कर्द्योग रूप के उसटपट भित्र झोसी दी थी ऊ मसंग थ फूलवा गोबर को थ्रप्रोसंगी गोहरा पार्दी गोबरसित खर पराल मिसाएर मुस्थी त्यसलाई अगुल्टोसँग दाँच्ने गरी लाम्चो पार्थे र चाङ लगाउँथे सुकेपछि चुलोमा यही राम्ररी बल्छ कहिले काहीँ बाल्न हतार हुन्थ्यो त्यस बखत अलिक कम सुके पनि काम चलाउन खोजिन्थ्यो बाँकी भाग बाक चुलैको आगाले सुकाउँछ त्यस बखत धुवाँ बढ़ी हुन्छ फुलवा मामा गर्न सबै काम गर्थे त्यसकारण उसलाई थाहा थियो गोहरा राम्ररी सुक्नुपर्छ चाङ लगाएर राखेको गोहरा उल्टो पारेर बनाएको छोटो मोटो पिरामिड जस्तो देखिन्थ्यो र गाउँको शोभा बढ़ाउन्थ्यो फुलवाले काम सकेर पैनीमा हात धोए प्राय पहिनी वा नजिकै छेउछाउतिर यो काम गरिन्थ्यो हात धुनेर पानीको अरू सुविधाले गर्दा उसले धेरै बेरको काम गराइले ककक्क का परेको ढाड सोझाएर आँखा उचाले कर्णबहादुर र मलाई देखेर निकै सङ्कोच मानिर आङसाङ तान्ने काम उसले बिचैमा रोकिदिए ऊ हामीलाई छलेर जाने प्रवृत्ति देखाउन थाले कर्णबहादुर हतारियो मलाई घचरचाउन थाल्यो मैले बोलाइदिए फुलवा गे फुलवाई आएर उभिए तर केही बोलिन कर्णबहादुरले भन्यो तेरो अनुहार कस्तो छ थाहा फुलवा फुलवाले हेरे वास्तव में उसके इस बारे पटक्क ठह पाये जो देखे मैं उस कर्णबहादुर उसके अनुारे कहीं भन्न खोजते अनहार विषय में, में सुन्ने उत्सुकता अब उसका भयला सहज प्रवृत्ति आपको रूप व यौवन को विषय में के चाल पाएक होली लोग ने नाइदन उव को निवराएर भाई अड्डी बसी तेरे रूप पुरैन को पत्ता ज फुलवा हाँ थे फुलवा को रूप जस्तो। जस्तों हाँसो मैला उठ्यो कंडबाहादुर को वाक्य को यो अर्थ लग्न सकते फूल त पात जस्तराईन को पत्ता जो बनो एटा हरिय रलकलाऊदो वस्तु थी इसमें तेक चिपन एट प्राकृतिक घटना मनु पद कंडबहादुर यहीं आए पुरैन को पत्ता देखे थोड़े जो पोखरी में उसके देखे थे तैंके बकुला एकखुटे भर पुरैन को पत्ता में उखे पत्ता में पानी का थोपा भी होते थे जिन अलि हावा के फू करता कहीं बल्बेयरिङ जस्तै यताउति गुडिरहन्थे जस्तो कर्कलाको पातमा हुन्छ रणबहादुरलाई अर्को अदसम्म के लाग्यो भने यति रहरलाग्दा पातहरू भएर पनि फुल देखिँदैनन् जस गाउँमा आएपछि पहिले उसले पुरैनको पात देख्यो त्यसपछि फुलुवा अर्थात् पहिले उसले पुरैनको पात मन परायो त्यसपछि फुलुवा जुन पातको फुल हुँदैन त्यो पात बाँझो हुन्छ यो ठानेर उसले पुरैनको पात फुलुवालाई दियो फुल त्यो उपमा वास्तवमा उसले निकै गहिरीर प्राप्त गरेको थियो उसले मसित एकरात सोधेको थियो त्यसलाई पुरैनको पत्ता भन्दछन् त्यसको फूल खोइ त मैले भने त्यसको फुल फुलवा भएन त अब कर्णबहादुरले मेरो ठट्टामा हाँस्न थाल्यो पुरैन भनेको के नि त्यो कुनै फूल हो कि मलाई थाहा थिएन अनि फुलवा उसलाई यति मात्र थाहा थियो पुरैनको चाक्लो पत्तामा भोज खान्छन् त्यसकारण ऊ हाँस्न थाली भोज खाने पत्तामा उसको अनुहार देख्दैछ कर्णबहादुर म तँलाई मनपर्दिन म तँलाई कस्तो लाग्छु भन् त भन्न कर्णबहादुरले विनोदी रूपमा भनेको थियो तर भित्रभित्रै ऊ अस्तव्यस्त थियो मलाई थाहा छ बक हाम कहाँ जानी त फुलवाले भनेर त्यहाँ टिक्न नसकेर गई ऊ फुलवाला परसम्म पछ्याइरह्यो केवल आँखाले मैले सोधे, के भने सो बुझ्यौ बुझे कर्णबहादुर धेरै निराश थिएन थाहा छैन भने कि होइन दोभासी बिना प्रेम निवेदन गर्दा गर्दा ऊ निकै बुझ्ने भइसकेछ म कसैको भनाई सम्झिन थाले भाषा सिकाउने भने प्रेम गर्न लगाऊ आफ्नो भाषा बिर्सेर भए पनि प्रेमिकाको भाषा सिक्नेछ त्यस बाहेकको समयमा कर्णबहादुर थापा मन पोकाएर मौवाको रुखको प्रयोग गरिरह्यो र फुलवाको सम्झनाले ग्रस्त भएर रुगा लागे जस्तै असजिलोमा बसिरहिमी त भन्थ्यौ यिनीहरू सजिलोसित ता मान्दछन् तर दोस्रो तेस्रो दिन कर्णबहादुर साँच्चैकै रूगाग्रस्त भएछ गुरूमालले बारम्बार नाक समाउँदै आँखामा अलिकति निराशा रुगाको आँसु लिँदै बोलेको थियो थापा मैले कुनै रेखागणितको सिद्धान्त त प्रस्तुत गरेको होइन मैले भने तिमीलाई थाहा हुनुपर्ने त म त्यतिखेर मान्छेका विषयमा बोल्दै थिएँ र बोल्दा मान्छेको वातावरण र तर क्या चिज केटी छ या ओफ कण्डले ओफ भन्दा माथिल्लो दात तल्लो ओठमा पुर्याएको थियो त्यहाँबाट ध्वनि र हावा यस्तरी यताउति वाटर थियो जसरी छोपेको तसलाबाट कहिले यता कहिले उतातिर बाफ निस्किन्छ उसले लालसायुक्त ओठले भन्यो एकरात पनि त्योसित सायद यहीदेखि तिम्रो गल्ती थापिन्छ किन मलाई थाहा छ तिमी गाउँका ठिठीहरूलाई पैसा दिन्छौ यो राम्रो होइन यसमा नराम्रो के छ भन्नु त कणबहादुरले भन्यो म तिनीहरूसँग बलजप्ती त गर्दिनँ तिनीहरूलाई हरण गरेर त ल्याउँदिनँ तिनीहरूको इच्छाको कुरो हो तिनीहरू पैसा लिन्छन् म दिन्छु त्यसपछि मेरो इच्छाको कुरा पनि आउनुपर्छ मैले बलजप्ती गर्ने भए फुल आफै इसमें तिन्द पैसा की लिद मैं तिन्क सहायता करि कई आवश्यकता पुराई कस के के को आवश्यकता पूरा होते तैपनी मैंने यो परिस्थिति हो जिसमें निर्धक्क बन सकता तिमी ससम्मा तिन्को आवश्यकता पूरा करायद उसे मेरे बाक्य खोजने जमर्को कर त्यसपछि मैले सुत्न भनेर कोल्टे फेरे कर्णबहादुर फुलवाको लागि एउटा नयाँ उपमा र एउटा नयाँ उपाय सोच्नमा एकचित्त भयो काठमाडौँबाट ऊ एउटा प्लेबोय पत्रिका बोकेर पनि आएको थियो उसको विचार थियो गाउँमा उसले रिसाको छिटीहरू पाएन भने प्लेबोयका न्युडहरू हेरेर समय काट्नेछ अब उसलाई त्यस्तो कुनै समस्या थिएन बरू एकदिन उसले जयकल्या कि त्यो तस्विर देखाइदिएको थियो जयकल्याले कुनै नाङ्गी मेम कहिले देखेकी थिएन उसलाई सङ्कोच पनि प्रशस्त हुन थाल्यो तर कर्णबहादुरले त नोट उत्पन्न गर्नमा दक्ष थियो जस्तै जयकलिया निकै बाँधि थिए एउटा मेमको छाती देखेर उसले भनेकी थिए कतबाट त्यहाँ लेसले त्यो खिचाएको होइन बनाएको तस्विर ठामीछ त्यसपछि उसले जयकलियालाई देखाउन छाडिदियो नदीमा बाँध बाँधेको बखत पैनीहरूमा र अन्य ससाना कुलाहरूमा समेत पानी टण्नु हुन्थ्यो पानी अरू किसिमले बाधा दिँदैन भने जताते भरिएको छरिएको वा तरिएको हेर्न मलाई पहिलेदेखि नै मनपर्ने क्रिया हो फण्डबहादुर पनि पानीको यस्तो दृश्यबाट प्रशस्त प्रभावित भएको रहेछ अझ बरू शुरू शुरूमा त ऊ केही आतंकित पनि भएको थियो एकदिन मसँग सोध्यो यस्तो पानी हुँदा खतरा हुँदैन बाँध भत्कियो मात्र खतरा हुन्छ यसबाट त खेतमा पानी पटाइन्छ मैले भने दोस्रो दिन ऊ बाँध हेर्न गएको थियो त्यस दिनदेखि बेला बखत ऊ नदी कि पैनीको किनारतिर जाने गर्न थाल्यो उसको विचार थियो यसरी ऊ स्वच्छ हावा आफ्नो फोक्सोमा भर्ने बढ़ी अवसर प्राप्त गर्छ यसले फुलवाला भेट्ने अवसर पनि दिन सक्छ भन्ने परेको होला त्यसको निजी कुरा बेग्लै फुलवालाई सतृत्वभन्दा पनि बढ़ी डर आफ्ना माइजूहरूको थियो माइजूहरूले गाउँका प्राय सबै सम्भव नवयुवक वा तिनका अभावमा अधवैंश र किशोरसित फुलवाको युगल तस्बिर खिचाइसकेका थिए र पारिश्रमिकता रूपमा प्रशस्त कुटपिट गरिसकेका थिए उसित बेर्नालाई जे हुन्थ्यो त्यो चेत्रा हो कि धोती भन्न सकिन्न जे सुके होस् एउटै थियो र अझ निकै समयसम्म त्यसैले स्थायित्व पाइरहने लक्षण थियो मामा अर्थात माइजूका पतिहरू आफ्ना स्त्रीहरूसित पर्याप्त असन्तुष्ट र धर्कमान हुने गर्थे भने तिनीहरू स्वयं त फुलवालाई केही गर्दैनथे तर फुलवा चुटिने तमासा भने तिनीहरू गजब मनोरञ्जन वा फेरि अभ्यास बस वस्तान्त भएर अवलोकन गर्थे माइजो अलिक बेग्लै धातुले बनेका थिए अर्थात कि तिनीहरूलाई कुनै पनि घटना खास क्रूर लाग्दैनथ्यो केहीजना क्रूरता र नम्रता दुवै एउटै मुद्रामा र एकदम सजिलोसित प्रदर्शित गर्न सक्छन् तिनीहरू ते पर्दथे दुवैसँग गर्नलाई काम त धेरै होइन कामका कुराहरू दिनभरि असरल रहन्थे काम जी फूलवा को जिम्मा थियो क्योंकि काम करफस बिग्रीने खतरा थी फूलवाला खाली समय दिव कस अनिवार्य रूप में फस्ते भागे जान सकते यो मईजूर को चिंतन थियो इस व्यस्त राखे रा कठिनाई दी तिन्ह फूलवा को रक्षा करें बिग्रीन देखे मईजूर को दोसों विशेषता थी तिन्हो गफ्लिए दिनचर्या शुरू करते बीच में मौका हेरा कने वक्त जगल्टा जगल्टी शुरू करथे जिस को अंत्य कहीं दिन को अंत्य नउंजल होवा तीन का हाथ के संयुक्त रूप में कपाल अर्थ फूलवा भेटिन्न राती ओड्नलाई फुलबासित एउटा कम्बल हुन्थ्यो आज पनि त्यही ओढेर सुती छिट्टे निधाइ पनि हालि आधी राती उभिउ जी छ जाडो भएर आएको थियो कम्बल दुई चार ठाउँमा पल परेको थियो जसबाट चिसो छिरेर आउँथ्यो उसले राति अलिकति आगो बालेर सुत्ने बेलामा आफूलाई तताएकी थिए धुवाको गन्ध त कोठामा अझसम्म थियो तर दाउरा नभएकाले र केवल पराल भएकाले आगो छिट्टो निभेसेका र अब छिँड मात्र बाँकी थियो खोस् हेरी जस्तो कान्छी चोलोको खल्तीबाट चोरेको एउटा बिडी सल्काई चर्को तानेपछि अलिकति सजिलो भयो न्यानो जस्तो त्यसपछि अलिकति पराल आफ्नै बिछनाबाट थुतेर ल्याइरहेनामा हालि त्यहाँ बेहोश भएर सुतेको आगोलाई लिउँताउन थाले अलिक पर भैँसी र गोरु बाँधिएका थिए त्यहाँ वरिपरि हिलो र दुर्गन्ध सधैँ जमेको र उब्केको हुन्थ्यो तर फुलवालाई बानी परेको थियो आगो र बिडीले गर्दा उसलाई प्रशस्त आराम अनुभव भयो त्यसपछि उसको आँखा लोलाउन थाले छेउमै उसको ओछान थियो तलतिर पराल र त्यसमाथि परालकै चटाए उ तेङ कुकुरकको परेको सुती यसपटक पर कम्बललाई दोब्ाई जसले गर्दा कम्बलका पवालहरू डालिए तर त्यसबाट अप्ठ्यारो के थियो भने फुलवाले रातभरि घुँडा दोब्एर सुत्नु पर्थ्यो बिहान माइजूहरूभन्दा अघि उसको निद्रा खुल्नु जरूरी नै थियो सबभन्दा पहिले आँखा मिच्दै ऊ जुन काम गर्थे त्यो थियो भैँसी र गोरूहरूलाई लगेर नादमा बाँधिदिनु त्यहाँ अघिल्लो दिन बेलुकातिर तिनीहरूको दिनभरिको पानी फ्याँकेर नयाँ पानी र लेदो भरिएको हुन्थ्यो यसो गर्दा बिहान सुविस्ता रहन्थ्यो फुलवाला र बैलहरूलाई पनि रातभरि खाली मुखले थुत्दै अँध्यारो चपाइरहेका ती जन्तुहरू बिहान नादमा घाँस र परालको हरियो पहेँलो र ठोस खोराक देख्न साथ अन्दाजी तिन चौथाइ गाडेर धेरै बेरसम्म मुख न उचालेर चपाइरहन्थे नाद नजिकै कतै एउटा छुतहर ढुन्डिरहेको थियो तर साँझमा नदी वा इनारबाट त्यसमा पानी ओसारेर कैयौँ पटक नारमा खनाइदिनु पर्दथ्यो छुतहरूको अरू काम थिएन तर त्यो घरभित्र हुल्नु हुँदैनथ्यो किनभने त्यही एउटा यस्तो वस्तु थियो जसलाई जुनसुकै जातले पनि छोन सक्थ्यो एक त त्यो छुताहरू चुइन थालेको थियो फुलुवाले कतैबाट लहरी ल्याएर टालेकी थिए जसले गर्दा त्यो आजसम्म पृष्ठपुष्ट देखिन्थ्यो राम्रोसँग काम दिन्थ्यो यी सबै सिद्धाइसकेपछि मात्र फुलवा नदीतिर जान सक्थे आफूलाई धोइ गर्नलाई अक्ष शीत र कुहिरो कहिले त्यहाँ हुनाले अलिक राम्रो छ पर्दाको काम कुहिरोले गर्छ नत्र सड़कको किनार तै पनि खेत डुल् नआउने मानिस हिँडिदिने हुनाले धेरै पटक उठवास गर्नुपर्छ तर कुहिरोमा कहिले काहीँ एकातिर बसिरहँदा मान्छे नजिकै आइसक्थ्यो उसलाई थाहा नै हुँदैनथ्यो यस बखत नदी बाफी बाफले भरिएको हुन्छ लाग्छ तर पानी होइन आगो बगिरहेको छ नदीका दुबै किनारा तल बगिरहेको पानी मासिरहेको नदी तिरको शून्यमा कुनै शून्य हुँदैन बाफको जङ्गल रातभरिमै झाङ्गिएर हुन्छ दुबै किनारा नमिल्ने उखान छ तर अहिले त बाफै बाफको पुल बनेको छ एक किनारबाट मजाले हिँडेर पारि अर्को किनारसम्म कुनै दुर्घटना बिना नै पुगियोस् त्यस्तो पुलवाको त विशेष कुरा छैन तर कर्णबहादुर थापा यस दृश्यमा मुग्ध हुँदै जान थालेको थियो उसले पालैपालो हामीहरू सबैलाई नचाहिँदै बेलामा नदी किनारमा ल्याएर उभ्याइदिएको थियो बाफको त्यो प्राकृतिक सौन्दर्यको दृश्यवलोकन गर्न भनेर इच्छा नभए पनि फुलवा यो दृश्य देखेपछि हनुमानजीको पुच्छर सम्झन्थे उसले कतै सुनेकी थिए लंका दहन गरिसकेपछि हनुमानजीले आफ्नो बलिरहेको पुच्छर नदीमा चोपेर थिए यसकारण जाड़ोमा नदीबाट बाफ निस्किन्छ कण्डबहादुर सोध्छ जाडोमै किन मेरो उत्तर हुन्छ हुनसक्छ जीले पुच्छर चोप्ने काम पुछमार्गमै गरेका थिए कणबहादुर थापालाई यो कथा फुलवाले भनेकी थिए त्यसकारण उसलाई सम्झना रह्यो ऊ केही अरू गफ गर्न चाहन्थ्यो तर फुलवाला हतार थियो ऊ कथा सुनाएपछि एकछिन पनि नअडिएर हिँडेकी थिए छिटो छिटो गएर जिमदारको उखुबारीमा पस्न चाहन्थे किनभने यही त्यो समय थियो जब भिखम गोडाई त्यहाँबाट मुख हात धुन बसिया खाना भनेर घरतिर लाग्दथ्यो त्यस्तोमा एकाद उखु मजासित थुतेर कतै घाम र एकान्तमा बसेर चुस्न सकिन्थ्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको चौथो श्रृंखला वाचन हो हामीले आज पृष्ठ एकसठीसम्म वाचन गरेर यसलाई रोकेका छौं अर्को सादा अलिखितको पाँचौं श्राउनेछौं प्राविधिक साथी शश्येन्द्र गौतम र म अश्र घिमिरे आजको श्रुति सम्भेकबाट विदा चाहन्छौ नमस्कार शुभरात्री